हाम्रै वनपाखा भन्ज्याङ सुल तारीमा घन्किने सुमधुर लोकभाकाहरूको सङ्गालो कार्यक्रम रोसाइमा लोकभाका सुन्न चाहूला मन पर्ने लोक भाका भने फोन कर हमीना छप्पन्न पांच त्रिसठी तीन सय बत्तीस रून्ना छपन्न पांच त्रिसठी तीन सय तेतीस में हमी बजा तोजाई को लोक भाका कार्यक्रम रोजाई में लोक भाका में दिन हरेक हप्ता को मंगलवार बिहिवार अपराह्न चार बजे अर्पण खबर पशी मेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगा हर्सम रोजाई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 हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाचम्ग्यहरूमा रोजाइमा लुङ फाकाको अर्को एउटा रमाइलो बसाइदिएर आज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ रोजाइमा लोक भाकाको व्यवसायमा रहेर हामी विशेष गरी तपाईँकै रोजाइमा रहेका सुमधुर लोकधुरी भाकाहरू राख्ने गर्छौँ र आज पनि तपाईँकै रोजाइमा रहेको सुमधुर लोक भाका तपाईँकै लागि राख्नुको लागि हामी उपस्थित भइसकेका छौँ र यति बेला रोजाइमा लुक भाकाको व्यवसायलाई रेडियो अर्पण एक सय चार थप्लु पाँच गरेर सुनिराख्नु भएको छ नै साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम गरेर पनि विषयको जुन सुकेकना बाटो सुनिराख्नु भएको छ यदि सुन्न मन लागेको छ कुनै पनि लुक दोहोरी भाका भने आउनुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिसकेका छौँ र करिब करिब पाँच बजेसम्म खुल्ला भनेछ शून्य छपन्न पाँच त्रिसठी र सन्ना छप्पन्न पाँच त्रिस साठी तिन सय तेत्तिस तपाईँको लागि खुल्लै छ आउनुहोला तपाईँलाई जस्तो भाका मनपर्छ हामी तपाईँको लागि सोही भाका राख्ने कोसिसमा रहन्छौँ र राख्ने पनि छौँ तपाईँलाई अलिकति पुराना पुराना लोक भाकाहरू मनपर्छ पुरानो पुरानो गीत सङ्गीतसँग तपाईँ नजिक हुनुहुन्छ भने तपाईँले पुरानो पुरानो भाकाहरू रोज्न सक्नुहुनेछ त्यस्तै गरी भर्खरै बजारमा आएका गीत सङ्गीतसँग तपाईँलाई तपाईँ नजिक हुनुहुन्छ तपाईँलाई एकदमै मनपर्छ अहिले नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका गीत सङ्गीत भने आउनुहोला तपाईँले जस्तो चाहनुहुन्छ तपाईँको रोजाइमा रहेको सोही भाका हामी तपाईँको माझमा राख्नेछौँ र यति बेला भने रोजाइमा लुक भाकाको व्यवसायमा आफ्नो रोजाइमा रहेको भाका सुन्न अनि सुनाउनको लागि कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हुनुहुन्छ अनि के छ नि हाम्रो राधाजीको हालखबर चाहिँ मेरो पनि एकदम ठिक छ अनि आज राधालाई कुन भाका सुन्न मन लाग्यो तमा हुन्छ मध्यरातमा बिउँछ झर्सङ्ग है कति मिठो सपना देखाएको थिएँ मेरो सानो थियो मसँग कसलाई सुनाउनुहुन्छ नि विशेष गरी यो भाका चाहिँ ल धेरै धेरै धन्यवाद छ रेडियो सुन्दै गर्नु होला है नमस्कार फन सपना देखाएको थिए मेरो सानो थियो मसँग निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ सु। रोजाइमा लोकभाकाको यो व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ र तपाईँको रोजाइमा रहेको भाका हामी तपाईँको माझमा राख्ने लागे मन लागेको छ आफूलाई मनपर्ने लोक भाका भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला भने कोही साथी आइसक्नु भएको छ नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ शान्तिजीलाई कहिले पनि बिर्सिदिनँ म त्यस्तो नचिन्ने छैन तपाईँलाई जस्तोसुकै होस् जेसुकै होस् तर म तपाईँको आवाज जसरी पनि चिन्छु कि अनि अञ्जुलीको फुल कसलाई सुनाउनु ल भन्नुहोस् न हो नि त एकजनालाई मात्रै हो ला, उसो भयो त कलाई भन्ने कलाई भन्ने मलाई माया गर्ने मेरो रातको लागि ल ला हुन्छ रेडियो सुन्दै गर्नु होला है त फूला दिन को नाइ प्रत्येक बाइरा पल पल म समझना मोटो भरे को माया मया मेरी जन्म छंजे चंद्र सूर्य सृष्टि राजे अंजुले को फूगला या पर पाईला पल पलमा समझाना मोटो भरी कुमाया नाया पर पलू पलुमा पल समझाना मोटो भरी कुमाया न हरिको माया मेरी हुनेलाई नदेखि नै मिठो भाका शान्तिजीले आफ्नो रोजाइमा पार्नु भएको थियो र तपाईँलाई पनि यस्तै भाका सुन्न मन लागेको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन र शून्य छपन्न पाँच बेला भने आफ्नो रोजाइमा रहेको भाका रह सुन्नको लागि अर्को साथी पनि हुनुहुन्छ लाइनमा म उहाँलाई पनि गाडीकोमा स्वागत गर्छु नमस्कार, नमस्कार। टो पनि एकदम ठिक छ कुन भाका सुन्नुहुन्छ आज यहाँले यो यो कुन माया माया तिम्रो नाम तमा हेर्नु पर्दैन ल ठिक छ हाम्रो ढाकेरामजीले रोज्नु भएको गीत पक्कै पनि बज्छ कसलाई सुनाउनुहुन्छ एकजना ल धेरै अहिले पनि बिदा हुन्छ है नमस्कार lekhe ko chhara lekhe ko chhara saach maya bira चोखो मिम्रो नाम पर रगत ले मोटो मारी ले ज्योतिषी सीना मीरा ती लाइन छी लाइन आ चोखो माया मर्दैन तिम्रो नाम पारागतले मोटो भारी लेख्या छ ज्योतिषीले छिनामा हेर्नु पर्दैन तिम्रो नाम पारागतले मोटो भारी लेख्या छ ज्योतिषीले हेर्नु पर्दैन सूर्यो आकाश छोड़ला मछीले पानी छोड़ला दुनियाले मलाई छोड़ला तर मैं तिम्मी छोड़ने छं लाएक मया तोन्ने खाई कसम तोन्ने सीआरबीटी जीरो एक तीन जीरो जीरो एक तीस दुई सौ जको माया मर्दैन तिम्रो नाम त रगतले मुटुभरि लेख्या छु ज्योतिषीले चिनामा हेर्नु पर्दैन एकिन मिठो भाका निकै नै भागा भाका तपाईँहरूले सुनिसक्नु भएको छ सु। ढाकारामजीले आफ्नो रोजाइमा पार्नु भएको भाका हो र यति बेला अर्को साथी पनि हुनुहुन्छ उहाँलाई पनि गाईको स्वागत गर्छु नमस्कार किन ना, नाम त्यस्तो राख्नुभयो त नाम नै तपाईँको यही हो र होइन होला है हो दिदी यही नै हो भनौँ है हजुर यहाँ चाहिँ भनौँ ल ठिक छ कुन भागा सुन्नुहुन्छ यहाँले निकै नै पुरानो भाग रोज्नुभयो क्यारे है पुरानो पुरानो बागा रोज है सुझिनु नजिकको व्यक्ति ए हुन्छ नि त bete maya man bhayo tul bula maula kali gaina kotei ma घरा समाज को दर्पण सुन्न होला रेडियो आरपाड़ा सुना छोटूमा रेडिओ आर्पाड़ सद मनमुट मन मनले गुंद थी म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 पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला रोजाइमा लोक भाकाको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक र साथसाथै यति बेला हामीलाई इन्टरनेट अनलाइनको डब्लु रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुनसुकै सुनिराख्नु भएको छ यदि तपाईँलाई पनि सुन्न मन लागेको छ कुनै पनि लोकदोहोरी भएका भने आउनुहोला तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न लागि खुल्लै छ तपाईँलाई जुन भाका मनपर्छ जस्तो भाका तपाईँलाई मनपर्छ त्यही भाका तपाईँले रोज्न सक्नुहुनेछ रोजाइमा लुक भाकाको व्यवसायमा रहेर र हामी पक्कै पनि तपाईँको रोजाइमा रहेको सुमधुर लुकधोरी भाका राख्ने नै छौँ आउँदै गर्नुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ र यति बेला तपाईँले रोजाइमा लुक भाकाको व्यवसायलाई रेडियोहरू पनि एकछिन चार थुप्रो पाँच मेघीहरू ट्युन गरेर जस्तो नै राख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर पनि जुन सुके गुणाबाट सुनिराख्नु भएको छ तपाईँ आउँदै गर्नुहोस् तपाईँको लागि दुईवटा बाटो खुल्ला छ र यति बेला पनि विष्णुजीको रोजाइमा रहेको एउटा निकै नै मिठो भाका तपाईँको माझमा राख्छु तपाईँको रोजाइमा रहेको भाका पक्कै पनि राख्नेछु फोन प्रयास गर्दै गर्नुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ आफ्नो <small> 60 दिन ने चिन्ता नगरेर हजार जुने जुने तिम्रो लागि साथ दिने म त छँदै सुने केही मिठो भाका विष्णुजीको रुजाइमा रहेको भागा तपाईँले सुनिसक्नु भएको छ तपाईँको रुजाइमा रहेको भाका पनि हामीले तपाईँको लागि प्रस्तुत गरिराखेका गर छौँ र बिचमा विष्णुजीलाई पनि एकदम मनपर्ने भाका तपाईँले सुनिसक्नु भएको छ रोजाइमा लोक भाकाको युवा सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्को मेके हर्समा र साथसाथै यति बेला तपाईँले यति बेलाको साथी आइसक्नु भएको छ कहाँबाट मनोहरी के भन्नुभयो अनि के गर्नुहुन्छ नि तपाईँलाई कसलाई सुनाउनु एकजना मात्र सम्झिनुहोस् ल हुन्छ अहिले पनि बिदा हुन्छ है त नमस्कार आग्टार। चिम्क्याउ परेली भुतुक्कै हुन्छु भनेकै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ रोजाइमा लोकभाकाको युवसा तपाईँ सुन्दै हुनुहुन्छ र तपाईँकै रोजाइमा रहेका सुमधुर लोकभाकाहरू तपाईँको लागि राख्दा राख्दै हामी आजको कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौँ अब भने कार्यक्रमबाट बिदा हुनुपर्छ यति जेलसम्म तपाईँले रोजाइमा लुक भाकाको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै दे धन्यवाद छ त्यसै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेड डिओ अर्पण डट कम लगइन गरेर विश्वको जुनसुकै खानाबाट साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद र फोन गर्नुहुने तपाईँप्रति आभार प्रकट गर्छु र तिनजेलसम्म प्रविधि कक्षमा रहेर साथ दिनुभएको थियो प्राविधिक मित्र विष्णुले विष्णुलाई पनि धेरै धेरै दे धन्यवाद भन्दै रुजाइमा लोकफाकाको आजको व्यवसायबाट म प्रतीक्षा पनि विदा हुन्छु नमस्कार